नमस्कार तथा शुभ प्रभात बिहानी स्वसँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ साथी मित्र रेसनसँगै कार्यक्रम प्रस्तुत मसुर्याकाल कार्यक्रम शुभ बिहानी तपाईँ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु गरेर कार्यक्रम शुभ बिहानीमा हाले चारवटा चरणहरू लिएर आउने क्रममा कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकै ग्रह गोचर समेतएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौ कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार तोप्लो पाँचमे गाह्रो भएर के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको छौँ यानिकै अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामनार्पी शब्दहरू प्रस्तुत गर्नेछौँ र आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना सत्र गति मङ्गलबार तदनुसार दुई हजार तेह्र अप्रेल तिस कृष्ण पक्षीय पञ्चमी तिथि दिउँसो दुई बयालिस बजे उपरान्तथि मूल नक्षत्र बिहान दस सोह्र बजे उपरान्त पूर्वसाढा नक्षत्र शिवयोग बिहान छ सत्र बजे उपरान्त सिद्धियोग गरनन्दादि योगमा छत्र योयोग चन्द्रमा धनु रासिमा रोगबेला बिहान छ अन्ठाउन्न बजेसम्म कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसकेका छौँ र भवनी प्रवेश गर्न चाहन्छौँ भएका ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ सुरुमा मेष राशि मेषराशि हुनेहरूका लागि मन रमाउने भेला छ गरेको काममा सधैँ सफलता मिल्ने देखिन्छ समाजबाट मान सम्मान उपहार आदि पाउने योग रहेको देखिएको छ रचनात्मक कामतिर धेरै मन जाने देखिन्छ नराम्रो कामतिर भने मन जाने देखिन्न विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ वृष राशिको लागि समयमा सुधार आउने देखिन्छ सन्तान तथा परिवारमा आनन्दको अनुभूति भने देखिएको छ नयाँ नयाँ सामानको किनमेल गर्नुपर्ने देखिएको छ यात्राको लागि त्यति राम्रो दिन रहेको छैन कर्कट राशिको लागि आजको दिन तपाईँले सोचेको भन्दा उल्टो काम नहोला भन्न पनि सकिन्न धार्मिक कार्यतर्फ रुचि बढ्ने देखिएको छ जागिरमा पद बढ्ने सम्भावना रहेको छ यात्राको लागि प्रस्ताव आउने देखिन्छ सामाजिक काम बन्ने तथा रमाइलोको पनि समय रहेको छ तपाईँको लागि आजको दिन त्यति भरपर्दो रहेको छैन विभिन्न पाहानामा शारीरिक तथा मानसिक परिश्रम गर्नुपर्ने देखिएको छ विचार गर्नुहोला परिश्रमको कदर हुने खालको समय रहेको देखिन्छ धार्मिक कार्यप्रति संलग्न हुनुपर्ने देखिएको छ सेवा र सहयोग गर्न पाउँदा भनी मन न प्रसन्न रहनेछ सोचे अनुरूप काम हुने देखिएको छैन विभिन्न समस्याहरु आउने देखिएको छ समस्याको समाधान पनि आफै हुनेछ भने नयाँ काममा तपाईँको मन जाने देखिन्छ पारिवारिक सुख भोग्ने बेला आएको छ सभा समारोहमा भाग लिन मन लाग्नेछ खानपिनमा विचार पुर्याउनुहोला अरूको समस्या देखेर आफूलाई पनि जागर मरेर जाने देखिन्छ शान्ति संयमित र फलदायी तरिकाले बस्नुभयो भने तपाईँलाई फाइदा हुने देखिन्छ आजको दिन तपाईँको लागि भरपर्दो मान्न सकिन्छ कुनै सामान हराउने अथवा नोक्सान हुने देखिएको छ हरेक काम गर्दा विचार गरेर मात्र गर्नुहोला र अन्त्यमा मेन राशि रा मेन राशि हुनेहरूका लागि तपाईँको लागि फलदायी समय आएको छ नयाँ कामको सुनौलो अवसर आएको छ सरकारी कामको माध्यमबाट धेरै प्रगति हुनेछ यो त रह्यो तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखकातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म कार्यक्रम कृषि सरकार सुन्न सक्नुहुनेछ सहकर्मी ध्रुव खनालको साथमा आठ बजेदेखि आठ पाँचसम्म तपाईँ ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजेसम्म हाउसफुल कमेडी सो सुन्न सक्नुहुनेछ नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँ कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा दस बजेदेखि दस पन्ध्रसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म नेपाली पुराना फिल्म गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेदेखि एघार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि 12 बाह्र बजेसम्म प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ साथै प्रतीक्षाको साथमा मध्याह बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार बाह्र पन्ध्रदेखि दिउँसो एक बजीसम्म ननिष्ठ बलिउड सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एक दसदेखि दुई बजीसम्म तपाईँ अफलाइन छुवाई सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दससम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजीसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ पुराना फिल्म गीतमा स्वयं मेरो साथमा तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार तिन पन्ध्रदेखि चार बजीसम्म तपाईँ पप गीतहरू सुन्न सक्नुहुनेछ चार बजेदेखि चार दशसम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजेसम्म कार्यक्रम रोजाइमा लोक भाका सुन्न सक्नुहुनेछ प्रतीक्षाको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि साँझ छ बजेसम्म कार्यक्रम देश विदेश सुन्न सक्नुहुनेछ चितौवन सेक्रेटीले प्रायोजन गरेको साथी रवि भट्टको साथमा छ बजीदेखि छत्तिससम्म नेपाल वाणी समाचार छत्तिसदेखि साँझ सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि साततिसससम्म कार्यक्रम अर्पण सुबसान सुनन सक्नुहुनेछ साईराम फर्निचर प्रायोजन गरेको स्वयं मेरो साथमा साततिसदेखि राति आठ बजीसम्म साझा खबर आठ बजीदेखि आठतिससम्म नेपाल वाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा नौ पन्ध्रदेखि राति दस बजेसम्म श्रुति समेक सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल आइफएम समाचार दस पन्ध्रदेखि राति एघार बजेसम्म खोलदोली डट कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान चार बजेदेखि पाँच बजेसम्मको बिचमा नीतिशास्त्र र प्रवचनमाला लिएर उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभातवाणी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजीसम्म बाँडी बहस सात बजीदेखि सात पन्ध्रसम्म अरू पनि स्थानीय समाचार चुन्न सक्नुहुनेछ र तपाईँको हाम्रो भेट पुनः कार्यक्रम शुभ बिहानीमा सात पन्ध्रदेखि हुने र जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रयोजन होटल स्टार ब्याङ्कवेटले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसकेका छौँ र भवनी प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईका जन्मदिनका शुभकामना शब्दहरूतर्फ ह्याप्पी बर्थडे टु यो आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना र आजको दिनमा पनि हामीलाई कुनै पनि शुभकामना रूपी पत्रहरू र शब्दहरू प्राप्त भएका छैनन् तर तपाईँ आज जन्मदिन पर्नुहुने भाइ सम्पूर्ण जति पनि हुनुहुन्छ तपाईँको प्रत्येक काममा सफलता मिल्दै जाओस् प्रत्येक पाइला पाइलामा सफलता मिलिरहोस् तपाईँको यात्रा छ भने सदैव सफल मिल्दै जाओस् प्रत्येक चाहनाहरू तपाईँका पुरा हुन् यही शुभकामना सँगसँगै कार्यक्रम शुभ बिहानीको व्यवसायबाट हामी विदा हुनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद अनि धन्यवाद यदिका झेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रेजनलाई पनि कार्यक्रम शुभ बिहानीको व्यवसायबाट कार्यक्रम प्रस्तुता म सूर्यकाल बिदा हुन चाहन्छु हवस् नमस्कार शुभ दिन शुभ समय